रेडियो सगरमाथ सुनेर बसि सबला नमस्कार साथी नारायणी खड़का हरेक सोमबार चाहिँ आज पनि चौबाटोको नयाँ अङ्क लिएर आइपुगेकी छु शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको आज सत्रौँ भाग हो मलाई त चौबाटो हरेक अङ्क झन् राम्रो बन्दै गइरहेको लागिरहेको छ तपाईँलाई पनि त्यस्तै लागेको छ भन्ने आशाका साथ गएको भागको प्रसङ्गसँगै नयाँ भाग सुरु गर्दैछु सोह्रौँ भागमा इन्डिया गएका मिलन र उसका साथीहरू दिल्लीमा सपिङ गर्छन् उता कलेजमा वाद विवाद प्रतियोगितामा प्रथम भएको खुसियालीमा वर्षाले अभयलाई चक्लेट र प्रेक्षालाई किताब उपहार लगिदिन्छे अचानक काम परेकोले आमाको अनुरोधमा मुभी हेर्न ठिक्क परेर आएकी आफ्नो गर्लफ्रेन्डलाई छोडेर अभय वर्षालाई कलेज पुर्याउन गएपछि प्रेक्षाको मन अमिलिन्छ एकातर्फ वर्षा नवीन दाईको अनुरोधमा पुस्तक वितरण कार्यक्रमको लागि सिन्धुपाल्चोक जान तयार हुन्थे अर्कोतर्फ मिलनले उसका लागि भनेर मोबाइल किनिदिन्छ रक्सीको तालमा वर्षाका लागि आफ्नो मनमा भएको भावना भनिदे भनेर उक्साएको अमनको पछि मिलन लाग्ला कि नलाग्ला सुनौ सत्रौ भाग आहा, क्या त्यो झिँगा त हाल्नु आवास यताले यता हिल ऊ गाउँले को बनफायर भनेको यही हो क्या साथी हो मजा भएको छैन होला तिमीहरूलाई नवीनलाई यति बेला चट्ट मासु गोलेर खान पाएँ कुरो गर खाने हो त कुखुरा काट्न लामो दाइलै राम्रो नबिन खाइदिउँ बरु लोकल कुखुराको झोलसँग चाहिँ भात खान पाए साथ, बोल् <laughs> <साथी है> नि त तिमी त जे गरे नै हुन्छ दाई नवीन दाई यसो गरौँ कि एउटा कुखुरो काट्न लगाऊ झोल पनि खऊ बार बिग पनि गरोपाल अघि साँझ पिँढीमा त्यो आँची गर्ने भालेको झ्याम्म काटौँ त तपाईँ पनि त्यति असामबाट यहाँ आएको मान्छे यसरी भाले माग महँगो भन्नुहुन्छ भाले रहेछु कि अलि मिलाउन क्या त केटाकेटीहरू हुन् पन्ध्र गरौँ है पन्ध्र त ठिकभन्दा छ पन्ध्रमा त बट्टी मारिहालिदियो सोह्रमा <laughs> <थी पेस्टी। laughs> हुने भयो भन नत्र छडिदियो बेला यसै लग्रा नह्र ए तपाईँ पनि कहाँपट्टि ल ल तपाईँकै बोली ल ल सोह्र दुई किलो नै मुस्किलै होला साढे दुई किलो त चिन्ता नहोर तराजु लगाइदिउँला जोग्ने भयो भइगयो यतिखेर के राजु सुन एक किलो जति चाहिँ राम्रो राम्रो हड्डी नभएको चाहिँ यता लिएर आउनु होइन पोल्नु पर्यो हो कि नै बरु यो आगो बाल्नलाई दाउरा चाहिँ पाउनु दा अलिकति बरा जङ्गलतिर जाऊ है दाउरा खोज्न वनपाटी काटेका दाउराले हामीलाई पकाउनु त पुग्दैन नवीन खडा रहेछ्यागत चिसा मात्रै छन् नवीन दाइ क्याउनु भयो ठाउँको जिम्मा तल भने होइन राम्रो गर्छन् चिजको सम्मान गर्न सिक्या मूर्ख ए आगो सागो भसि अब सुनिसक्यो गए मात्र गरेर तपाईँहरू जाउ न केटा हो झिँगो लिएर झिगाल्टाले लोकल कसरी पोल्छ रूपा फेरि भोलि बिहान बजार नआउँदै लोटा लिएर पाखातिर जानुपर्छ टोइलेट त देख्थि तिमीले अरू जे नभए मैले ऊ त्यो जातोनिर खो देखाएको थिएँ मैले त्यो दिउँसो बजेले मकै छोडाइरहनु भएको थियो त्यो माग्ने कि बरू माग्ने होइन क्या चोर्ने यी बुढाले त मरै पनि दिँदैन होइन होइन होइन यस्तो गरौँ न न बरु समाजसेवा अलिक गर्न आएर अनि छोरको इमेज लिएर कसरी फर्किनु ठिक कुरो गरिन है वर्षाले चाहिँ एकदम ठिक आवाज हजुर जा त यसो कुरा मिलाएर आधी डोको जति खोइ लिएर आइज त किनभने त दाउरा दिन्छन् होला गइहाल्नु इन्डिया नि पुगेर आयो है मिलनहरू नि पुग्यो होला अहिलेसम्म त यसलाई कति चिन्ता हेर्न एकपटक पुग्यो भनेर फोन या मेसेज त गर्नुपर्छ नि है गयो होला नि सुबासको पनि ड्याडी आइसक्यो त्यो क्यारेपछि मिलनको ड्याडी मम्मी त एक घन्टा अगाडि नै कुरा छ त्यो त ब्रान्सले दिएर गल्ती त गरिनँ नि मिलनलाई मात्रै दिएको भए त अलिक डिरेक्ट नै हुन्थ्यो अमललाई पनि दिस् नि त के पनि हुन्न त्यसको साँच्चै गर्नु नि छैन होला त खै अब अमलले त त्यस्तै भन्थ्यो क्या अरे अमलसित लुगाएको रहेछ भने नि केटाहरू त्यस्तो लुकाउँदैनन् कि भयो त भनिहाल्थ्यो होला नि त्यसो त्यो कविता मेरै लागि ल्यायो होला त त्यसले कन्ट्याक्ट हेर्दा त त्यस्तै लाग्छ यार मलाई पनि कस्तो के के मलाई सपना पनि त्यसलाई मात्रै देख्न थालेको भने म त हजुर इन्डिया गएदेखि त्यसै सम्झेर सोच्दैछु होला हामी अब सकते सकते तो कुछ तो कुछ तो के गर्नु त सोच्दिनँ भन्दा सक्दै सक्दिनँ दिमागमा आइहाल्छ सुन्न जज नगर्न मलाई सपना पनि भन्न म त कस्तो कस्तो इन्टेन्सनल खालको देखिरहेको छु भने कस्तो त्यस्तो भनेको त्यस्तो डिटेल्स त याद हुन्छ सपना पनि तर अलिक फिजिकल क्लोजनेस क्या त्यस्तै किस चिस हुन्छ <laughs> जानस तर त्यसले रिटर्नमा केही गिफ्ट त दिएन फोनले पैसा खायो नि त त्यसको अनि पछि त्यो पोलिटिकल साइन्सको बुक पनि त अमलले पैसा हालेको नि त तर त्यो कुर्ती किनेको थियो नि तिन चारवटा कसलाई होला खै मम्मी दिदीहरूलाई होला नि त्यसको कहाँ दिदी त छैन अनि आफ्नै हुनुपर्छ त अब अङ्कलहरूको फुपूहरूको होला नि त त्योसित बसेर चिया खाने केटी नि कलेज बाहिर त्यसलाई हो कि अरे खै के थाहार सुधौँ भोलि त कलेज पनि जानुपर्छ मलाई चाहिँ त्यही केटी गर्लफ्रेन्ड होला कि जस्तो लाग्थ्यो कति राम्रो छ यता होइन होला न त त्यत्रो खुले आमा बसेर किन खान्थ्यो र कति कुराको होला है छिटो प्रपोज गर्नु नि मलाई त्यस्तो लाग्छ भने गएर आफै प्रपोज गर्नु त अँ गर्छु होला नि अब त्यस्तो सजेस्ट पनि कस्तो गर्छ हेर्नु अनि के त केटीले प्रपोज गर्ने हुन्न र अब गाउँको रमाइलो नै यही हो नि अनि भोलिको वर्क प्लान बुझ्यो नि होइन सबैले कति बाँकी छैन ठ्याक्कै गनेको छैन बसन्त त भोलि हामी त्यो आधा वर्ष बाल स्कुलबाट सिधै घर जान्छौँ है त हो हामी तिन बजी हिँडिसक्नुपर्छ है अब कोअर्डिनेसन राम्रो हुनु पर्यो क्या आज तिमीहरूको कोअर्डिनेसन मिलेन है एउटा लाइन लगाउने अर्को पालैसँगै किताब बाँड्ने गर्नुपर्छ क्या अब आवाज पनि किताब बाँडेछ प्रकृति पनि किताब बाँडेछ अब मलाई आज अलिक किताब बढी गयो कि भन्ने पनि लागिरहेछ हेर अब भरे सुत्ने बेला गर्ने सुत्नुपर्छ है आवाज बुझिस् नि गर्न नबिर्सिस् होइन त सुरुमा हो अनि पछि त मिलाइहाल्यो नि बसन्त अहिले सघाइदिनु भयो क्या ए ल ल ठिक छ त्यो त अब गर्दै सिक्ने त हो सबैले होइन त अनि वर्ष दाई तिमीले चाहिँ त्यो भोलि त्यो सुकु स्कुलको सहायक हेडमास्टरसँग डिल गर है बुझौ नि अब हेडमास्टर बिरामी बिदामा बसेका छन् रे क्या ए हजुर आउनुहुन्न र दाई आउँछु नि मलाई त्यो आजको त्यो दोस्रो स्कुलको सरसित कुरा गर्नु छ क्या अलिकति ए अब इनकेस म भएन भने नि त्यही नै हेन्डल गर्न सकिहाल्छ नि तिमीले त ए खालि पैसा मात्रै खोज्ने क्या दाई सुरुमा त ओहो कस्तो राम्रो कन्सेप्ट भन्ने अनि पछि गएर कुरा चाहिँ त्यही पैसामै अड्किन्छ हामीले त इनिसिएट मात्रै गरिदिने त हो नि आफ्नो स्कुल आफ्नै बनाऊ भन्ने त हुँदैन हुने क्या सरकारी स्कुल बिग्रेका ए ल ल यी कुराहरू भोलि घर जाँदा बसमा गराउँलामाइलो गर होइन एकछिन गर्ने गीत गाउँ न गीत भोलि त यति बेला आफ्नो सिरेकभित्र भइन्छ आज त हो नि मेमोरी बनाउनु ल ल ल सुरु गर नि त आ मैले भनेको मान्छु तिमीहरू मानिहाल्छौ नि दाई भन्नु न पहिला यसै गीत मात्र घाम क्या सबैले पालै पालो घाम म माझा लिएर आउँछु ल ल ल गोपाल दाईसँग मागेर क्या झेला गोपाल दाईले हेरौँ ल ओसो त्यसो दिन्छ झ्याम झ्याम पार्ने हो नवीन दाले नचाउनु पर्छ है आज नल्या भने मैले तल ल नवीन दाई श्री गाँस गरिदिउँ म लाएर क्या मलाई कहाँ गीत गनाउँछु त मुला अनि मल्या भने कहाँ छिटो ल त ल स्वर राम्रो छैन है मेरो लिनु अब त्यो मलाई तिमीहरू जस्तो हिन्दी अङ्ग्रेजी आउँदैन क्या ल ल रूपाले भनिहाल्यो ल गाए त ठोक माला ठोक ला उ कालीमा पनि हजुर मटर जादू नै छ उ कालीमा पनि हजुर मटर जादू नै छ सबै भइदै छ संसारमा माया सगर राजा हिलेलाईमा दैवर दैले स सलम माया तिमीहरू सबैले सँगै गाएर हो क्या अब वर्ष के बोल्दैन तिमी त किन रमाइलो भएन भने होइन होइन दाई रमाइलो भइरहेछ गीत गाउन आउँदैन कहाँ आउँथ्यो ए कसले आउँछ र लयलैमा गाउने त हो नि ल सुरु गरौँ है त केटीहरू सुरु गरौँ तिङ्ग Oh, no. It's <laughs> a beautiful song. Oh, wow. Oh, wow. Oh, wow. Oh, wow. Oh, wow. What do you mean? I don't know. Oh, it's a good song. Oh, wow. Oh, wow. Oh, wow. Oh, wow. Oh, wow. खै त केटीहरू हारे है हारे लग्यौँ वर्षा पनि लजाएर नि हुन्छ यति राम्रो गाउने रहेछन् लावास टक्कर दैनि how shall i walk away as poor boy when i walk away and breathe <Rakate choreography unforgiving> in time ceci's likehalf comes down वर्ष त्यो कालो ब्याग तिम्रो हो फोन आएको आएछ ए हो मिलन आइपुग्यो नेपाल होइन क्या यहाँ म बाहिर छु के हो? मादल एउटा प्रोग्राममा आएको हो कि म है त के सुन मिलन म म भोलि फर्किन्छु होइन अनि अनि भोलि कल गर्छु ल तिमीलाई छिटो मिलन अह अहिले मिल्दैन क्या राखेँ ल भोलि कल गर्छु है ला वर्षाले त नबोली फोनै राखिदि त बिचरा मिलन मलाई त कस्तो माया लागेर आयो अब के हुन्छ होला यो कुरा थाहा पाउन त अर्को हप्ता कुर्नुपर्छ त्यति जेल तपाईँ हामीलाई प्रतिक्रिया पठाउँदै गर्नुहोस् हामीलाई प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र एसएचएआइएलई हो आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू आर्यन न्यौपाने समापिका गौतम शसाङ्क बोहरा दुर्गा कार्की अभय आर देवकोटा देवेन्द्र विक जगत थकुल्ला विजय अधिकारी दीक्षा आचार्य र आयुष्मा खड्कालाई धन्यवाद त्यसै नाटक लेखिका दुर्गा कार्की लगायत नाटकका निर्देशक नवराज बुढा थोकी साथै सहकर्मी अश्विन थपलियालाई धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सवा बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाो सुन्दै गर्नुहोला बाई बाई